हार्दिक स्वागत एवं सन्द्याकालन नमस्कार कार्यक्रम अर्पण शुभ को प्रतीक्षा करपूर्ण श्रोता मित्र प्रत्यक्ष रूप में अर्पण सभी काेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा हर्च रेट ऑनलाइन में डब्लू डब्लू डब्लू डट रेडियो कम में लघन करुभ सांस के व्यवसाय लेकर हम प्रत्येक दिन ठीक से समयदेखी करीब करीब सात तीस बजेसम को बीच रहनेछौँ र यो बिचमा रहँदा तपाईँसँगै हामी कुराकानी गर्छौँ र समद्र लोकधोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ स्टुडियोको टेलिफोन नम्बर हो सुन्य छपन्न पाँच अनि सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कुनै एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षमा मित्र राज अनि आवाजबाट अर्पण सुभाजको सहयात्री म सूर्य ढकाल छु गर्छु यति बेला श्रोता मित्र सँगसँगै हामी पनि मा तिजाको बर्खाइमा नतिजा राम्ररी आओस् है अनिलजी खाना भइसक्यो अथवा भएको छैन मेरो पनि भएको छैन कार्यक्रम सघाए पछाडि कार्यक्रममा आउनुभएको अनिल एउटा आवाज हामी केही समय पछाडि बजाउनेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ हुन्छ जी, सहभागिताको लागि धन्यवाद हामी समप्त पहिलोपटक पनि कुराकानी गऱ्यौँ कि जस्तो पनि लाग्यो होइन आगामी श्रृङ्खलाहरूमा पनि तपाईँको साथ यसरी नै मिलोस् यो अपेक्षा गर्न चाहन्छु र अहिलेलाई भने विदा गर्छु छुटाउनु नमस्ते अनिल रिमालको सहभागिता नेपालीबाट सुना अनि सुना छपन्न दुईवटा बाटो रोजेर तपाईँ पनि आउन सक्नुहुनेछ यो बसाइमा फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हजुर नमस्ते हेलो हजुर नमस्ते कोई साथी हो संपर्क बैसे भैस मिले प्रवृति कक्षा त्रविंद टीफोन लाइन के प्रयास में रहन हो खुला सीफोन लाइन आज के श्रृंखला में करीब करीब सात तिस बजीसम्मको बिचमा रहनेछौँ र समुद्र लोकधरी आवाजहरू त छँदैछन् प्रविधि कक्षमा मित्र राजको साथ मिलिरहेको छ सा। आवाजबाट म सूर्य सङ्केत भाइको साथ पनि मिलिरहेको छ तपाईँले सुनेर साथ दिइरहनु भएको छ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट फेरि पनि अर्को एकजना मित्र हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ राजलीको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँबाट कसलाई नमस्कार गरेँ मैले हजुर मकवानपुर काँक्रा लामा ब्लुनको आवाज होल यात्री हजुर दाजु दा? हो आरामै हुनुहुन्छ होइन अहिलेसम्म अनि हजुरलाई के कस्तो होला हामी पनि सबै ठिकठाकै छौँ दिनभरि कता व्यस्त रहनु भयो कृष्णजी आज घरतिरै व्यस्त भयो भनौँ दाजु घरतिरै बस्थियो गर्मी कतिको छ हो त्यतातिर गर्मी जस्तो गर्मी गर्मी छ भन्नुपर्दा आज आज पानी परेन है हिजोहरू आज दुई दिन भयो पानी परे अनि गर्मी गर्मी छ भन्नुपर्दा आज गर्मी चाहिँ अलिकति बढ्ने क्रममा पनि आफ्नो ख्याल राख्नु होला खाना भइसक्यो अथवा भएको छैन यहाँको पसाड़ी पसाड़ी खाने दाजुलाई अनि प्रतीक्षा दिदीलाई विनोद पौडेल दाजुलाई अनि कन्ट्रोल रुमका दाजुलाई अनि यहाँ मम्मीबुवाहरू रेडियो सुनेर बसिरहनु भएको छ अनि भाइ पनि रेडियो सुनेर बसिरहनु भएको छ अनि यहाँ मकवानपुर काँक्रा एक झास्टरमा यहाँ गाउँका धेरै साथीहरूले माया गरेर यो प्रस्तुतिलाई तपाईँको यो कार्यक्रमलाई माया गरेर धेरै जानु सुन्नुहुन्छ अब उहाँहरू सम्पूर्णलाई अब सबैको नाम लिएर त अब मैले भ्याउँदिनँ त्यही कारणले संक्षिप्त रूपमा सबैलाई अब भन्न चाहन्छु अनि मलाई कृष्ण लामा ब्रोन भनेर चिन्ने नचिने सम्पूर्ण साथीहरूलाई अनि विशेष गरी रेडियो अर्पण होल्ट युनिटलाई है दाजु हुन्छ कृष्णजी सहभागिताको लागि धन्यवाद कृष्ण लामा बोलाउने यात्रीले सम्झिनु भएको थियो हामीलाई मकवानपुरको काँकेटाबाट फेरि पनि अर्को एकजना मित्र हुनुहुन्छ अर्पण सुस्कै बसाईमा उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो के गीत आए राम्रोसँग सुन्ने न बुझिन नि अह कहाँबाट को भन्दै हुनुहुन्छ भनेर सोध्दै छु यहाँलाई ए म पर्साबाट गीत आएका थिए त्यहाँबाट अनि त्यही भएर अह पर्साबाट को होला हजुर म नवरज मिश्र अह नवरज मिश्र हजुर नवरज जी के छ यहाँको नयाँ ताजा खबर के छ हजुर खासै छैन अ गरम चिया छ हो उह गर्मी चाहिँ बढ्ने क्रममा छ हैन हजुर भनेपछि आरामै त हुनुहुन्छ नि हैन एउटा विशेष गरी हजुरलाई धन्यवाद विष्णु भाइलाई छुट्यायो भने फेरि गाली गर्नुहोला उहाँलाई पनि अनि मेरो घर परिवारमा सिलाएर विशेष गरी अर्को नै एकदम सुनेर बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवालाई हेलो अह नवराजी हामी सुन्दैछौँ सुन्नुभयो त अनि अनि अनि अनि धेरै धेरै धेरै धेरै सम्झना चाहिँ मेरो बाबु परिवारलाई सम्झिन चाहन्छु हुन्छ नवराजी सहभागिताको लागि धन्यवाद यसरी नै सम्झिँदै गर्नुहोला आगामी श्रृङ्खलाहरूमा पनि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ सा अहिलेलाई विदा गर्छु है छुटाउँ नमस्ते नवराज मिश्रको सहभागिता मिलेको थियो सुना छपन्न पाँच त्रिसठी यो बाटो हुँदै तपाईँ पनि आउन सक्नुहुनेछ आइदिए एकजना मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ कहाँ बाटोको हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते कोही साथी हुनुहुन्छ सा र केही समस्या देखिरहेको छ राज्यले भित्राउने प्रयत्न गर्दै हुनुहुन्छ र मैले बोलाउने प्रयत्न गरिरहेको छु हजुर नमस्ते हेलो हेलो दाजु भदनजी हजुर दाजु मैले अगाडिदेखि बोलाइरहेको थिएँ तपाईँ कता हराउनु भयो होइन त्यहाँ कनेक्सनै भएको नेटवर्क समस्याले साह्रै सता छ क्या होइन पानी बदन जी के छ यहाँको नयाँ ताजा खबर? अह नयाँ त खासै के छैन सबै जस्तै पुरानै हो। दिनभरि कतातिर व्यस्त रहनु भए त? दिनभरि बोर्डिङ र घरमा। अह बोर्डिङ अनि घरमा बसेर समय बिताउनु भयो। खाना भइसक्यो बदनको अथवा भाको छैन? नाइँ छैन दाजु बन्दैछ अब एकछिन खाने। अह भनेपछि साथी खाने तयारी चाहिँ अहिले भइसकेको चाहिँ छैन। अ हजुर। कार्यक्रम भाषा बदन एउटा आवाज बज्ने छ कसकसलाई सुनाउनु हुन्छ? विशेष गरी मेरो डियरस्ट खालिका लागि। अजू कोई विष्णुदाई राजा को फैमिली अमेश को संपूर्ण हम सदन जी सहभागिता को धन्यवाद अंत समय सुनेर साथ ही सुबह भाई नमस्ते मदन अधिकारीको सहभागिता चैनपुरबाट मिलेको थियो शुभसाँचको व्यवसायमा तपाईँ पनि यसै आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ प्रविधिको क्षमा मित्र राजको साथ मिलिरहेको छ आवाजबाट अर्पण शुभसाजको सहयात्री मसुरी सङ्गीत बाइको पनि साथ मिलिरहेको छ करिब करिब सात तिस बजीसम्म हामी रहनेछौँ र यो बिचमा तपाईँसँगै कुराकानी गरिरहेको छु फेरि पनि टेलिफोन लाइनमा एकजना मित्र हुनुहुन्छ भनेर सङ्गीत मिल्दैछ उहाँलाई पनि स्वागत गरिहाल्छु त्यस आवाज जसौं हजुर नमस्ते आजि दाजु नमस्ते काबाटको बोल्दै हुनुहुन्छ सर म डाइनिंग सलमबाट रवि श्रेष्ठ रवि श्रेष्ठ रवि जी कस्तो यहाँको नयाँ ताजा खबर हजुर नयाँ ताजा खबर के सर रवि जीको ए सबै ठीकठाक छ र सबै ठीकठाकै छ हैन हजुर खासगरी रवि जीले के गर्नुहुन्छ के के भन्छन् अहिले त्यतिकै बसी बसाउनै भन्नु हरे अ यतिकै बसी बसाउने यो दिनभरि कततिरा व्यस्त रहनु भयो त रह रहनु जी। <laughs> गर्मी गर्मी ख्याल से होला भएको छैन त छैन कार्यक्रम सकिए पछाडि हामीलाई सात दिनको लागि तयारी अवस्थामा हुन्छ रविजी सहभागिताको लागि गर्छु है छुटौँ नमस्ते रविजीको सहभागिता मिलेको थियो कार्यक्रमहरूपल्ट शुभ साँझको वसाईमा तपाईँ पनि आउन चाहनुहुन्छ भने सुन्ना छप्पन्न पाँच त्रिसठी तिन बत्तीस र तेत्तिसको दुईवटा बाटोमा देख्ने एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ र त्यति बेला एउटा आवाज पृष्ठमा गुन्जिसकेको छ कार्यक्रममा पहिलो लोकदली आवाज सँगसँगै पछिल्लो समयमा बजारमा आएको आवाज हो सुन्दर बस्नेतको कीर्ति सङ्ग्रह हो सबैको मनबुटमा बाँस बस्न सफल बनिरहेको छ र अत्याधिक मात्रामा चर्चा हानि परिचर्चा बटाउन सफल पनि बनेको छ तिलकोली अनि देवीघरतीको समुद्र स्वर हो भने लय तथा शब्द सृजना हो तिलकोलीको र जुन आवाजलाई अम्बिखा म्युजिक प्रणालीले बजारमा लिएर आएको आवाज हो अभागी यो निधार गीती संग्रहमा समावेश आवाज पनि हो तपाईँ आउँदै गर्नुहोला भने तपाईँको लागि देवीघरती अनि तिलकोलीको समुद्र सजीवको आवाज अभागी यो निधारमा सानो तिम्रै बाँच्छ सा अतित भुल्न सकिएन दुखीले अझै पनि तिमीलाई पाउने आश खु साई पानी तिमीलाई पाउने आश छ गरे नि सहने सधैँ तिम्रो पर्खाइ माइरहने अभागियो नि त सघ पानी तिमलाई पाउने आस छ सधैँ रोने मनभित्र सानो तिम्रै बास छ अतीत घुम्न सकिन दुखीले अझै पानी तिमीलाई काम हो अभागियो नि धार सधैँ नि मन्दिरथा सानो तिम्रै बास अतीत भुम्ला सकिन दुखीले अझै भाग सधने मन सानो भिद्र सो तिम्रैस छोला सक दुखी अजय पानी आस पाने आसाई रोने मन सानो भिद सान तिम्रैसे हजर मित्र तिमरे पर्खाई में रहें जती घेड़ा गने सहारे अभागी यो सानो तिम्रे अतिथि फुल्न सकिन दोखीले अझै पनि तिमीलाई पाउने आशा कार्यक्रम अर्पण शुभ साँझको पहिलो लोक धेरै आवाज सँगसँगै तपाईँ प्रस्तुत गरिसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहोस् भने स्टुडियोको टेलिफोन नम्बर सुना छ पाँच पाँच त्रिसठी ती तिन सय तेत्तिसको हुँदै आउन सक्नुहुनेछ करिब करिब सात तिस बजीसम्मको बीचमा हामी रहनेछौँ र बीचमा रहँदा यस्तै समुद्र लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ र तपाईँसँगै कुराकानी गरिरहेका छौँ प्रविधि कक्षमा मित्र राज अनि आवाजबाट अर्पण शुभ सहयात्री मसूर्य ढकाल सङ्गीतभाइको साथ र त्यही साथमाथि साथ जुटाउनुको लागि कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर संकेत मिल्दैछु हजुर नमस्ते रामपुर राज थामांग। राजु थामांग राजु। राज जी पहिलोपटक कुराकानी भयो जस्तो पनि लाग्यो खाना खाएर सम्झिनु भयो राज्यले अथवा भएको छैन कार्यक्रम सकाए पछाडि राजी कार्यक्रममा आउनुभएको छ अन्त्यमा एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ हुन्छ राजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला आगामी श्रृङ्खलाहरूमा यसरी नै सम्झिँदै गर्नुहोला अहिले भने छुट्यौँ है नमस्ते राज तमाङको सहभागिता मिलेको थियो फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई पनि बोलाइ हाल्छ ढिला नगरीकन हजुर नमस्ते हेलो कोही साथी हुनुहुन्थ्यो सम्पर्क सा बेसी त भइसकेको छ अर्को एकजना मित्र टेलिफोन लाइनमा हजुर नमस्ते हेलो हजुर नमस्ते कहाँबाट कसको आवाज होला कहाँबाट कसको आवाज होला मैले बोलाउँदैछु यहाँलाई हेलो माम मेरे नाम नाम दिनेश चिन्नीशा खबर नया निकाय दुख को खबर आहा, सुन्दैछ अनि के छ दिनचर्यहरू कसरी हाम्रो एकदम खुसीको खबर यो छ एसएलसी जतिले दिनु भएको थियो सबैजनाको फर्स्ट डिभिजनमा पास गर्नुभयो होम पास दिनुभयो हन्ड्रेड पर्सेन्ट अब दिन था था दिन किन यही नहु होइन अलिकति नेटवर्कको समस्या होइन अनि खाना भइसक्यो अथवा भएको छैन खाना भएको छैन अब सँगसँगै अवश्य भरि कार्यक्रम सकिआ हजुर हजुर ल ठिक छ कार्यक्रममा आउनु भएको छ हामी अन्त्यमा एउटा आवाज बजाएर म यो आवाज चाहिँ सबैभन्दा अनि कन्ट्रोल रुमको साथीहरूलाई रिजनलाई त्यसपछि विष्णु दाईलाई समस्ती अर्पण अनि मेरो प्रिय दुर्गालाई पार्वतीलाई र मलाई तिमीहरू सम्पूर्णलाई सुनाउन चाहन्छ हुन्छ दिनेशजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा प्रे श्रेणी यहाँको साथ मिल्दैछ सा, र मिल्दै जानेछ अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई भने छुट्टी भयो नमस्ते र भने कुराकानी गर्न सक्दैनौ भनेर प्रविधि कक्षबाट सङ्केत मिल्दैछ र त्यो संकेतलाई मैले स्विकार्नै पर्ने बाध्यता पनि हल्स क्यारि र अब भने टेलिफोन लाइनमा कष्ट नगर्नुहोला तपाईँसँग कुराकानी गर्न सक्दैनौ छुटेर जानुपर्ने बेला भइसकेको छुट्नु पूर्व कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँलाई पनि धेरै धन्यवाद समा प्रविधि कक्षबाट सघाउने मित्र राजलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गञ्च्वकै गोठा आवाज नाम कलाकार समाल तथा नेयालु संसार खोज्दा यो आवाज तपाईँको लागि श्रृंखला ये रहा बाचा जो जाजो तिम्रै लामा दिलमा, मेटै नाम